नमस्कार तथा स्वागत छ समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरमा साथमा छु म प्रेम सुनार ओजेलका खबर सामुदायिक रेडियो स्काई रेडियो गुल्मी रेडियो रुरु श्रृङ्गार रेडियो रिपब्लिक बुटोल सामुदायिक रेडियो ढोरपाटन बागलुङ सामुदायिक रेडियो पुष्पाञ्जली वामी टक्सार नयाँ एफएम सन्धि सहित दर्जनौँ अनलाइनबाट सुन्दै आउनुभएको छ ओजेलका खबरको आज हामी एक सय बैसठी समय अभाव का कारण आज हमी धे नबोली आज को विषय वस्तुतर्फ लग गुमी को गत पांच वर्षदि अलपत्र खाने योजना संबंधी फलोअप न्यूज जिसमें स्थानीय राजनीतिक दल का नेता धारणा अपाली चलचित्र द रियल हिरो को, को स्थलगत रिपोर्ट का नायिका अप्सना था संग बबाली अयमित स्तंभ जीवन को गोरेटो दलित युवा ने दलितके विवाह कर घर निगा को कथा व्यापारिक विश्राम एक नया बजार गुलमी संपर्क नंबर शून्य उन्नासी अन् तिरहत्तर शून्य अन्बे चौरानब्बे अंठानब्बे चार तिरहत्तर इक्का दुई सक प्रोफ राइटर धर्म विश्व खर्मा सर्वप्रथम सहयोग सम्बन्धी खबर स्तन क्यान्सर पीडित गुल्मी हस्तिचौर कि बसन्ती कुँवरलाई बचाउ अभियान सुरु गरेको विश्व सञ्जाल गुल्मी केयर नामक संस्थाले आर्थिक सहयोग संकलन तीव्र पारेको छ तर पनि आज हामी कुनै सहयोगदाताको आवाज राख्न सकेनौँ अब सुनौ के भन्छन् त गत पाँच वर्षदेखि अलपत्र पिपलधारा खानेपानी योजनाका सम्बन्धमा स्थानीय तीन प्रमुख दलका नेताहरू उहाँहरूसँग हामी टेलिफोन सम्पर्कमा छौँ सुनौ हेलो हजुर एकीत नेकपा माओवादी पिपलधारा गाउँ कमिटीको अध्यक्ष महेन्द्र बिसिजी बोल्नुभयो होइन विसिजी तपाईँको गाविसको वडा नम्बर तिनका जनता पाँच वर्षदेखि खानेपानीको योजना ल्याए तिसौँ लाखको हामीले पटक पटक उठाउँदै पनि आयौँ तर यति पाँच वर्षसम्म पनि तपाईँहरू विभिन्न राजनीतिक दल क्रियाशील रहेको त्यस पिपलधारा गाविसका नम्बर का जनताले पानी खान नपाउनु जुन मूलको विवाद समाधान नहुनु यो त बडो निर्लजापूर्ण कुरा भइरहेछ तपाईँहरूको पार्टीले के कस्तो भूमिका निभाउन सकेन त पार्टीको तर्फबाट त्यो योजना अहिलेसम्म अलपत्र पर्नुको कारण के हो भन्ने लाग्छ एउटा जग्गा अर्को उपभोक्तासँग अनि जग्गा ध्वनिहरूलाई सहमत गराउने कुरा उपभोक्ताहरूले उपयोग गर्ने कुरा सायद नक्सा मासुको जस्तो सम्बन्ध कायम हुनु पर्थ्यो तर त्यसलाई चाहिँ आन्तिक कलङ्कमा केन्द्रित गरियो फलफल गर्दा एउटा विज्ञताको अभाव पनि याहारिक र राजनीति जस्तो चुनाव ताका तपाईँहरूको दल लगाए धेरै दलका नेताहरूले तर गाउँमा त यो पनि कस्तो आवश्यकताले हेर्दै गर्दा त्यो समय सन्दर्भ मात्रै हो सान्दर्भिक सामग्री बनाएर हो फेरि पनि त्यसलाई चुनावी नाराको रूपमा ल्याउन खोजिएको होइन हजुर तर चाहिँ विषयवस्तु चुनाव टाका उठेको कारणले गर्दा त्यहाँको जनतालाई तेरी पनि चाहिँ हामी के हतको लागि प्रयत्नरत नै छौं एही नै सही अवस्थाही पुरा भनेपछि तपाईको पार्टी एकीत्मक अब मावादी पिपलधारा तीनका जनतालाई पानी खुवनाका लागि उसले सकारात्मक भूमिका खेल्छ भन्ने विश्वास दिलाउन सक्नुहुन्छ त्यहाँका जनतालाई एकदम फुल कन्फ्युएन्ट हुन लागि नै मावादी पार्टी बन्दै बन्दैन फेरी पनि सन्दर्भ चाहिने जतिको भाव कारणले गर्दाखेरि व्यक्तिलाई चाहिँ जबरजस्तीमा सギदैन त्यसको लागि सांसद नै भन्नुहुन्छ सांसद पटपनिदैन हस धन्यवाद समय दू हटी लेकर भूमिका खेलने अब आमी नेकपा हम नेकक्ष बाबूराम खड़का वहां को धारणा के टीफोन संपर्क में हेलो को नमस्कार हजुर नेकपा एमाले पिपलधारा गाउँ कमिटीको अध्यक्ष बाबुराम खड्का बोल्नुभयो नमस्कार आज हामीले पिपलधारा गाविसको जो वडा नम्बर तिनको खानेपानी जो पाँच वर्षदेखि अलपत्र छ त्यो योजना अलपत्र पर्नुको कारण के हो र नेकपा एमालेको भूमिका के रहन्छ यस विषयमा तपाईँको पार्टीको अभिमत हामी तपाईँसँग लिन खोजिरहेका छौँ बताइदिनुहोस् ले जस्तो म पनि केही दिन अघि तपाईँको गाविसमा तपाईँहरूसँग भेट हुँदाखेरि यो गाविसको राजनीतिक संयन्त्रलाई त्यो योजना बुझाइ चाहिँ त्यहाँका जनता सहज ढङ्गले पानी खुवाउँछौ भन्दै हुनुहुन्थ्यो त्यो वातावरण सिर्जना गर्ने काममा खिमबहादुर महतले भूमिका खेल्नु भएको छ कि यो जुन योजनाको रकम कति परेछ अथवा चाहिने यो प्रोसेस के भइरहेछ भन्ने कुरा तपाईँको पार्टीलाई जानकारी तब जानकारी छलफल रिषय बनाइन पर्व हस्त बाबूराम खड़काजी तक अभिमत दिभ्यवाद हस् धन्यवाद हजुर नमस्कार नमस्कार र हजुर नेपाली कांग्रेस पिपलदारा गाउँ कमिटीको सभापति नवीन जीसी बोल्नुभयो र जीषीजी आज हामीले तपाईँको पिपलदारा गाविसको वडा नम्बर तिनका जनताले जो पाँच वर्ष अघिदेखि योजना फानी पानीको योजना ल्याए तर त्यो योजना चाहिँ आखिर पानी मुहानको विवादको का कारण अहिलेसम्म पाँच वर्षदेखि अलपत्र परिरहेको छ अनि त्यो योजना ल्याउने खिमबहादुर महत बाहेकका मान्छेलाई त्यहाँका राजनीतिक दलहरूका प्रमुखहरूलाई पनि तपाईँको त्यो योजना कति रकम पर्यो भन्ने पनि थाहा छैन एक प्रकारले गुमरा जस्तो पनि भएको पाइएको छ त्यो योजना अलपत्र परिरहेको छ अहिलेसम्म सुरु हुन सकिया छैन खाने पानी मुहानको विवादका पार्टीको बुझाइ के हो र तपाईँको पार्टीको भूमिका के रहन्छ नेपाली काङ्ग्रेसको जो त्यहाँका जनतालाई पानी खुवाको लागि उपभोक्ता साथीहरू गएर पाइप पनि ल्याउनु भयो हजुरमा आएको होइन लिएर राखियो अब पैसा चाहिँ पाँच लाख रहेछ होइन ब्याङ्कमा राखेको पाँच लाखबाट सायद ब्याज बढेर हो क्या पाँच लाख नौ हजार कति समथिङ भएछ अहिले होइन हामीले ब्याङ्कमा गएर स्टेटमेन्ट हेऱ्यौँ अब यहाँ समस्या चाहिँ अब तिन नम्बरको जनताहरूलाई पानी खुवाउनको निम्ति सबभन्दा कोसेरै लागेको हामी हो यसमा चाहिँ अब सफल अहिलेसम्म हुन सक्थेन एक्सर्साइज ठुलो बारम्बार अब मिटिङ बस्ने अन्त पानीको मूल हुनुहुन्छ नि घर गाह्रो जाने उहाँहरूसित कुरा गर्ने माग्ने पनि कुरो जानी भयो र लास्टमा के हो भने अब त्यसमा पानी माग्न जाँदाखेरि अलि प्रक्रिया विधि मिलाइएन कि नै हजुर पहिले अब एक नम्बरबाट पानी ल्याउने भन्ने एक नम्बरमा म पनि गएँ एक दुईपल्ट भएन एक नम्बरबाट साथीहरूले नदिने भनेपछि त्यसपछि फेरि छ नम्बरको त्यहाँ जाँदाखेरि त्यहाँको जो मूलधनीहरू हुनुहुन्छ उहाँहरूलाई मूल माग्न जाँदाखेरि अलिक अपशब्द प्रयोग गरेको कारणले गर्दा उहाँहरूले मूल दिन माग्नु भएन अहिलेसम्म पाइएन पनि अनि पछाडि फेरि हामी गइसकेपछि मूल त दिनुपर्छ जसरी पनि दिनु पर्छ भनेर अनुनय दिन गर्दाखेरि उहाँहरूले के गर्नुभयो भने खिम्बाजुको नेतृत्वमा हामी पानी दिनु मूल दिँदै दिनु अब हाम्रै मान्छे अब हामी मूल दिन्छौँ तर खिम्बाजको नेतृत्व परिवर्तन गरेर पर आउनुपर्छ भन्ने किसिमको कुरो जानी भयो अनि त्यसै पछाडि फेरि हामी अब त्यो एक बडा अप्ठ्यारो पनि छौँ कि त्यहाँ आउनुभयो हेर्नुभयो होला सुन्नुभयो होला देख्नुभयो होला होइन त्यहाँको स्थिति सरहको स्थिति छ आजभोलि पनि अब गाग्राहरू लाइन लाएर हुन्छन् मूल अब त्यहाँ खाएको पानी एकदम अपुग छ ट यो पानीको व्यवस्था गर्न सक्ने भने केही रात हुन्थ्यो हाम्रै जनता हुन् भनेर धेरै पहल गर्यो धेरै सङ्घर्ष गर्यो गर्दा गर्दै अनि लास्टमा मूलदाताहरूले उहाँहरूले जुन माग्नुभएको थियो त्यो मूल नदिने त्यो छ नम्बरले दता गरौ भन्ने कुराकानी भयो र अर्को बाह्र थोरी भन्नेको मूल झिन्छौँ भन्ने कुराकानी भयो अनि पछाडि हामीले तिन नम्बरको साथीहरूलाई तपाईँ वार्ड फेला गर्नुहोस् अब पनि ठुलो योगदान गर्नुभएको योजना सोजना ल्याउनु उहाँको नेतृत्वमा पानी खान असम्भव हुने भयो मूल धनीले मूल नदिने भए खिमजीलाई पछाडि राखौँ अब कोही अध्यक्ष बन्नु आउनुहोस् मूल पाइने भइयो भन्यो भने यो मुही माग्ने ढुङ्गो लुकाउने भन्ने जस्ता कुरा हुन्छन् नि गाउँ घरमा अब त्यस्तै केही प्रवृत्ति सुरु भएको पाइएको छ होइन अब पानी खुवाउन पनि चाहने तर त्यहाँ आफ्नो कसले लिन पाउने भन्ने खालको कुरा भइरहेको पाएँ अस्ति जाँदाखेरि कसले श्रेय लिने भन्नुभन्दा पनि सबै तपाईँहरू तिनवटै प्रमुख पार्टीका नेताहरूले अलिकति मिलेर पहल गर्नु भए चाहिँ सहजै त्यहाँका जनताले पानी खान पाउने देखियो तर त्यसका लागि चाहिँ नि खिमबहादुर मत म एक्लैले श्रेय लिन्छु भन्नु चाहिँ अलिक गलत होला अथवा त्यो पुरा नहुन सक्ला होइन तपाईँहरूको बुझाइ हामी मम्मी त्यही काविसम्म गएर आएँ बुझे नम्बर तिनका जनताको काकाकुल अवस्था मैले देखेर आएँ उहाँहरूले चुनावमा पनि के घोषणा गर्नुभएको थियो भने हामी जुन पार्टीले खुवाउँछ पानी त्यही पार्टीलाई भोट दिन तयार छौँ लिखित रूपमा चुनावताका जसले पनि हुन्छ भन्छ हुन्न भने त्यो तका को हुन्छ र त्यो एउटा पार्टीले मात्रै गरेर हुन सक्ने देखिन्न त्यहाँ सर्वदलीय सहमति चाहिने देखिन्छ र नेपाली काङ्ग्रेसको तर्फबाट सकारात्मक पहल होला भन्ने अपेक्षा राख्दै छुट्टिन चाहन्छु हजुरबाट सरलाई मैले यस्तो जानकारी दिउँ हजुरको मिडिया मार्फत होइन अब हाम्रो चाहिँ कस्तो छ भने त्यो पानी खुवाउनु गाह्रो छैन कि मूल पनि पाइरहेको छ खातामा पैसा पनि छ पाइप पनि छ बुझ्नुभयो नै समस्या चाहिँ जुङ्गाको समस्या भएको छिमारजीले ल ठिकै छ मैले गर्ने पहल गरेँ मैले म मलाई मूलधनीले मूल दिँदैनन् भने तपाईँहरू अगाडि सर पानी खानुहोस् भन्न बित्तिकै पाँच दिनभित्र पानी खाइन्छ कि बुझ्नुभयो नै तर मूल मूल पनि पाएको स्थिति खातामा पैसा भएको स्थिति पाइप पनि भएको बुझ्नुभयो सबै छ कि अलिकति त्यति मात्र समस्या के हो भने खिमबाजुले तपाईँले पल गरेर खानुहोस् मेरो कारणले गर्दा अलि अप्ठ्यारो हो भरेरोरी बित्तिकै समस्या खास कुरो यही हो अब यसमा चाहिँ हामी लागि नपरेर हामीले वास्ता नगरेर पानी नखाएको स्थिति होइन कि सर यति पटक मिटिङ बस्यो यति पटक दौड गर्यो यति हिँड्दियो तर अर्थ भएन किन्यवाद सर अवसर दिनुभयो यहाँलाई पनि धन्यवाद